तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि जस्तै जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव सुन्नुअघि कृषि प्रधान हाम्रो मुलुकमा मलमा आत्मनिर्भर हुन नसकेपछिको किसानहरूको पीड़ाका बारेमा बुद्धिमान मामा र जिज्ञासुभाजी बीचको छलफल सुन्छौं त्यसपछि विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन्सकुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनाथन अर्थात हाम्रै जुजुमानका कथा प्रस्तुत गर्छौं शुरूमा मलमा परनिर्भर बन्नुपर्दाखेरि नेपाली किसानहरूले भोग्नु परेको पीड़ा मा, यो <laughs> किताब किनेर मेरो साथीहरूलाई कस्तो मन परे रेफ त्यसैले मैले किनेर ल्याएको मामा अब यस्तो थाकिएको छ गर्मीको महिना छ किन नहुनु र अर्को कुरा नि मलको लाइनमा बसेर आएको नि भान्जी अब असार लागिसक्यो खेत रोप्नु पर्ने राजधानीमा सरकारले सस्तो मल दिइरहेको छ भनेको सुनेर गाउँबाट हरि दाई मनकुमार कुमार दाईहरू आउनुभएको थियो उहाँहरू सँगसँगै गएको नि उफल कहाँ पाउनु नि मैले त पहिले नै भनेको थिएँ त्यो मनकुमार दाईलाई सरकारले सस्तोमा राम्रो मल दिन्छु भन्ने कुरो त्यस्तै हो भनेर पोहोर पनि त त्यस्तै भएको थियो नि अब दुई दिन लाइनमा बस्यो अब पछि त हातमा लाग्यो सुन्ने कस्तो कुरा गर्नुहुन्छ के मामा पनि मैले त कुरै बुझ्न सकिनँ सरकारले मल उपलब्ध गराउँछु भनेर पनि नगरौला त के कुरा गर्छ भान्जी तिमी पनि अब सत्तरी पर्सेन्ट जनताले खेतीपाती गर्ने यो देशमा एउटा मात्रै सार्वजनिक संस्थाले सबैलाई मल दिन्छु भनेर दिन सक्छ त त्यही एउटा कृषि सामग्री संस्थान कम्पनी लिमिटेडले यत्रो किसान मध्ये कतिजनालाई मल दिने मैले त कुरै बुझिनँ कि मामा अनि एउटा मात्र कम्पनीले किन मल दिने काम गरेको त नसक्ने फेरि त्यसमाथि एकजनाले मोमो पसल राख्यो भने त कति धेरै मोमो पसलहरू खुल्छन् यहाँ अनि पसल हुने ठाउँमा अरू अरू मल पसल किन नआएको होला है कसरी आउँछ नि सरकारले दिने सहुलियतको प्रतिस्पर्धा गर्दै अरू कम्पनीहरू कसरी आउन सक्छन् नि अब सहुलियत मल पाएसम्म त कसले पो महँगो मूल्यमा मल किन्न खोज्छ त त्यो त हो के मामा तर यदि सस्तो राम्रो गुणस्तर युक्त मल पसल पसलमा सजिलै पाउने हो भने त यसरी घरबार छोडेर यति टाडा, पैसा खर्च गरी गरी लाइन बसी बसी नु. समय बर्बाद गर्नु पर्दैन थियो होला नि त मानबहादुर मामा अनि हरिमाहरूले होइन र हो तर फेरि निजी क्षेत्रले पसल राखेपछि मलको भाव पनि त बढ्ने होला नि अनि त फेरि किसानलाई मारै मार अहिले चाहिँ नपरेको हो र भान्जी मकै चामलको भन्दा पनि मलकै दाम बढिया छ त्यसमाथि मल पाइने नपाइने कुनै ठेगाना छैन हुन त किसानलाई सैलो दिन खोज्या हो सरकारले तर ढङ्ग चाहिँ अलि पुरा जस्तो लागेन है मेरो मामा त के हो के हो जहिले सरकारको खेदो गर्नुहुन्छ भने अब बरु भन्नुहोस् न हरिमाहरूले सजिलै मल पाउने कुनै उपाय छ कि मामा <laughs> मैले के उपाय दिनु अब हेर अब फेरि सरकारको खेतो गरे चाहिँ नभन है तर मुख्य समस्या भनेको चाहिँ सरकारले किसान प्रति राख्ने दृष्टिकोणको हो अब किसानलाई जहिले पनि सहुलियत दिनुभन्दा त आत्मनिर्भर बनाउनु सरकारको सोच हुनु पर्छ होइन र भनेपछि सरकारले किसानलाई सहयोग गर्न बन्द गर्नु पर्यो यहाँको विचार मामा बुद्धिमान मामा कस्तो मैले त्यसो भन्न खोजे हो भान्जी अनि सहयोग प्रणाली फिरने बेला के मेरे विचार में सरकार ने कृषि सामग्री दिने लिया सीधे एट भौचर प्रणाली द्वारा किसान को हाथ में पैसा दिए रीध हाथ में पैसा कसू कुछ घर ऐसी अब इनके यदि अहिले मानकुमार दाईसँग त्यस्तो भाउचर हुने हो र बजारमा कुनै पनि मल वितरकले त्यो भाउचर रकम बराबरको मल उहाँलाई दिन सक्ने भए उहाँलाई कति सहज हुन्थ्यो लो भन त त्यो त हो भाइ होइन कस्ती हुने नि यिनी त मामालाई भाइ पो भन्छन् त एमा मेरो मामा बुद्धिमान मामा पो हौ नि है यिनी <laughs> त कुरै साध्य भएन ना। नामै जिज्ञासु कामै जिज्ञासु <laughs> मामा बुद्धिमान नी ते था, ते था। <laughs> नेपाली बजारलाई कृषिमा चाहिने मलमा आत्मनिर्भर बनाउनका लागि बुद्धिमान मामा र जिज्ञासु भाँजीले गरेको छलफलपछि अब हामी लाग्छौ केन स्कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ <laughs> एउटा मानिस सक्केसम्म चर्को स्वरमा चिच्याइरहेका थिए अरू सबैजनाले आश्चर्य चकित हुँदै ती चिच्याइरहेका मानिसलाई हेरिरहे ती मानिसको अति राम्रोसँग मिलाइएको जुङ्गा थियो अनि आधुनिक लुगामा उनी निकै राम्ररी ठाँटिएका थिए त्यसपछि उनी कोठामा छिरे जहाँ रेशमी लुगामा सजिएका अनि ब्रिफकेस बोकेका मानिसहरू टन्नै थिए तिनीहरूले त्यो मान्छेलाई देखेर एसरी टाउको न्युराए मानकी उनीहरूको जीवन उहीमाथि आश्रित थियो ती व्यक्ति भने अधैर्य हुँदै आफ्ना अनुयायीहरूलाई नमिठोसँग हात हल्लाएर हा छेउ लगाउँदै कफी पिउन टेबलतर्फ लागे अनुयायीहरू भने एउटा कोठाको कुनातिर भेड़ाहरू जस्तै थुप्रिएर ती नेताले केही बोल्ला कि भनेर प्रतीक्षामा बसे बधाई छ ती नेताका लागि कफी खन्याउँदै उनको लुगा राम्रोसँग निहाल्दै जुजुमानले सोधिहाले तपाई आज यति धेरै किन खुसी हुनुहुन्छ भनेर मैले सोधेमा तपाईँ रिसाउनु त हुन्न नि अह कति पनि रिसाउँदिन किन रिसाउनु ती भद्र पुरूषले बडो गर्वका साथ भने कफीको लागि धन्यवाद ओहो धेरै तातो रहेछ यसलाई लेख त नम्बर दुई उनले दोस्रो अनुयायीलाई भने जो तुरन्तै दौडेर गए र परबाट एउटा नोट प्याड झिकेर लिएर आए कफी तल राखेर रा ती भलादमी मानिसले आफ्नो हात जुजुमान माथि राख्दै भने मेरो नाम जंग जङ्गबहादुर हो तिम्रो नि जुजुमान तपाईँसँग भेटेकोमा धेरै खुसी लाग्यो जंग जङ्गबहादुरले जुजुमानसँग बडो राम्रोसँग हात मिलाए जुजुमान आज मेरो सम्पत्ति सुनिश्चित भएको छ मैले निर्णायक प्राप्त गरेको छु निर्णायक के हो निर्णायक भनेको दुईको विरुद्ध तीन मतको बहुमतले बन्चरोको पत्र सर्वोच्च अदालतले मलाई दिएको छ कस्तो पत्र होला जुजुमानले सोधे जङ्गबहादुरले आफ्नो छाती फुलाउँदै गर्वका साथ खुलस्त पारे परिषदले मलाई रूख कटानी गर्ने एउटा नयाँ क्रान्तिकारी विचारको प्रयोग गर्न अनुमतिपत्र जारी गरेको छ कसैले पनि मेरो स्वीकृति बिना अब कुनै बन्चरो जंगलमा प्रयोग गर्नै पाउँदैनन् अब त म पूर्ण रूपमा धनी हुन्छु यो कस्तो खालको आविष्कार हो आम् ओहो मैले त यसबारे सोचेकै छैन कुरा के हो भने मभन्दा अगाडि एकजना चतुरे भन्ने मानिसले सबै कागज पत्रहरू तयार गरे र सरकारको कार्यालयमा पेस गरेका थिए तर त्यसको परिणाम आउनु पूर्व उनी बिते हेरन र रह मैले उनकी श्रीमतीसँग यसको अधिकार किने तर तपाईँले त बहुमतले जितेको भनेर भन्नुभएको थियो त्यसो भए कसले चाहिँ म थर्यो त जुजुमानले सोधे धेरैले जङ्गबहादुरले टाउको माथितिर फर्काउँदै मनमना गर्न थाले कम्तीमा चौतिसजनाले यो चिजको बारेमा होइन चतुरेले भन्दा अँ कम्तीमा चौतिसजनाले यो चिजको बारेमा चतुरेले भन्दा पहिले पहिल्यै सोचेको भनेर दावी गरेका थिए कसैले भन्छन् जंगलमा रुख काट्नका लागि लट्ठीमा ढुङ्गा राखेर प्रयोग गर्ने आविष्कार पछिको अर्को तार्किक आविष्कार हो, हो। रे यो जेसुकै होस् चतुरेकी बजैले पनि यो आविष्कार त आफैले गरेको भनेर दावी गरेकी थिइन् फेरि त्यसमाथि केही वैज्ञानिकहरूले चतुरेले उनीहरूको विचार चोरेको भनेर आरोप पनि लगाए जुजमानले केही समयअघि काठ मजदुरहरूसँग भएको जम्का भेट सम्झिए त्यो बेलामा एउटा महिलाले लट्ठीको छेउमा एउटा फलामको टुक्रा बाँधेर काठ चिर्न जाँदा कामदारहरूले कुटपिट गरेको पनि जुजुमानलाई झसँग याद आयो के ती महिलालाई काठ मजदुरहरूले पछि कुटपिट गरेका थिए हो आ त्यो त मलाई थाहा छैन जेसुकै होस् तर ती महिलासँग धेरै पहिला नै यो बन्चरको सोच थियो भन्ने चाहिँ प्रमाणित हुन्छ है उनको बुवा पहिल्यैदेखि नै काठ मजदुर थिएर अनि उनी र उनका बुवाले आफ्नो कामलाई सजिलो पार्नका लागि यसरी यो काठको टुप्पोमा एउटा धारिलो धातुको टुक्रा बेरेर काठ चिर्नमा प्रयोग गरेका थिएरे हुन त उनले न्यायाधीशबाट सहानुभूति प्राप्त गर्नलाई अनुमतिपत्रको शुल्क तिर्ने हामीसँग पैसा छैन भनेर भनेकी थिइन् तर मैले पहिला पहिला ती काठ मजदुरहरूले उनलाई सजाय दिएको अनि परिषदले पनि उनी विरुद्ध पक्राउपूर्जी जारी गरेको भन्ने कुरा न्यायाधीश समक्ष राखिदिएपछि त उनको विश्वसनीयता छता छुल्ल भयो कस्तो ती मानिस भन्दै गए मेरो विचारमा उनी इतिहासको किताबमा स्थान चाहन्थिन् उनको कुरा कसैले सुन्दैन फेरि कफीको कप तल राख्दै जङ्गबहादुर भित्तामा अडेस लागे र राम्रोसँग हेर गरिएका दायाँ हातका नङहरू निहाल्दै विजयको सास फेरे अदालतले पनि यो वञ्चरको आविष्कार चतुरेले नै गरेको हो भनेर भनिदिए त्यसपछि अहिले मैले सत्र वर्षका लागि यो अनुमति पत्र पाएको हुँ ए सत्र वर्ष अनि सत्र वर्ष नै चाहिँ किन त अँ तपाईँले राम्रो प्रश्न गर्नुभयो जङ्गबहादुर एकैछिन रोके एकछिन पर्खनुहोस् है उनले यसो हात के उठाएका थिए नम्बर दुई कोठाको अर्को कुनाबाट तुरन्तै जङ्गबहादुरको छेउ आइहाले म के गर्न सक्छु महाशय उनले सोधे नम्बर दुई यो मेरो युवा साथीलाई मैले अनुमति पत्र किन सत्र वर्षभन्दा बढीका लागि पाउन सकिन भन्ने कुरा एकचोटि बताइदेऊ त हुन्छ हजुर अँ यो यस्तो हो पहिले पहिले दरबारीया एकाधिकारले गर्दा राजाका नजिकका मानिसहरूले मात्रै कुनै पनि अनुमतिपत्र पाउन सक्थे तर आजकाल अनुमतिपत्रको काम आविष्कारकहरूलाई प्रेरित गर्नु हो नत्र भने आविष्कार गर्ने र त्यसको रहस्य पत्ता लगाउनुको त के कारण हुन्छ र नम्बर दुईले पटारलाग्दो स्वरमा भने एक शताब्दी पहिले एउटा अन्धविश्वासी आविष्कारकले परिषद प्रमुखलाई बहकाउँदै भनेका थिए कि साढे दुई भन्दा छ महिना कमको एकाधिकार सिकार्य आविष्कारहरूलाई प्रेरित गर्न पर्याप्त हुन्छ भनेर जुजुमानले उनीहरूको विचार अलिक खस्केको जस्तो पाए त्यसो भए भन्सरो बनाउने सबैले अब तपाईँलाई तिर्नुपर्छ हो सोधि पनि हाले या त अब त्यस्तो हुन्छ अथवा म आफै त्यसको उत्पादन गर्न था्छु म त एकपटकमा एकदमै थोरै मात्रै बन्चर बनाउँछु जसले गर्दा यसको बिक्री मूल्य अति धेरै हुन्छ र म चाँडै चाँडै धनी हुन सक्छु बहादुरले भने नम्बर दुई जङ्गबहादुरलाई छड्की आँखाले हेर्दै अधीर हाँसो हाँसे महाशय त्यो त अझै पनि अनिश्चित नै छ नि याद गर्नुहोस् नयाँ औजारको प्रयोगलाई काठ मजदुरहरूको कानुनले प्रतिबन्ध गरेको छ पहिला त त्यस कानूनको बारेमा सोच्नुपर्छ पछि हामीले कानूनबाट स्वीकृति पाएमा काठ मजदुर अनि व्यवसायीहरूले यो विचार सत्र वर्षसम्म स्वीकार गर्नलाई तयार हुनेछन् जङ्गबहादुर सोचाइ महाराय बहुलट्ठी पारामा बोल्दै उनले आलोचना पनि गरे काठ मजदूरको कानून पूर्ण प्रगतिविरोधी छ तिमीलाई पनि त्यस्तो लाग्दैन त दुई नम्बर मलाई थाहा छ तिमी पनि मेरै विचारका हो तिमी जहिले पनि खेलमा अगाडि छौ नि त्यही भएर तर महाशय जुजुमानले जोडसँग भने यदि तपाईँले अदालतमा पत्र नजितेको भए चाहिँ के हुन्थ्यो त जङ्गबहादुरले जुजुमान र नम्बर दुईलाई चपक्क आलिङ्गन गर्दै उनीहरूलाई ढोकातिर लगे हे जवान तिमीले अनुमतिपत्र बिना बाजी जित्न सक्दैनौ यसमा तिमीसँग गन्थन गरेर म समय बर्बाद गर्न चाहन्न बरू सकेसम्म चाँडै कारखाना स्थापना गरी सबैभन्दा राम्रो बन्चरो छिटो छिटो उत्पादन गर्नेतर्फ लाग्छु म यो नै ठिक काम होइन अनौठा अनुभवहरूलाई धारावाहिक रूपमा प्रस्तुत गर्ने क्रमलाई आजको लागि हामी यही रोक्छौ अघि बढौंको अर्को अङ्कमा जुजुमानको थप यात्रा अनुभव हामी समेट्नेछौ यो सँगै अघि बढौंको अन्त्यमा हामी आएका छौ समनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अगी बढौँको अर्को अङ्क लिएर फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लु डब्लुडब्लु डट फेसबुक डट कम फोरवर्ड स्ल्यास अघि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ